उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा बजे कार्यक्रम श्रुति प्रस्तुत हुन्छ कार्यक्रम श्रुति हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति समयको मंगलबारको श्रृंखलामा हामीले केही सातादेखि एउटा नयाँ गति श्र म हिँडेको बाटो लिएर आएका छौं उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटो एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको वाचन तेस्रो श्रृंखला अब सुनौ अचित घिमिरेको आवाजमा साइली दिदी बितिसकेपछि एकपल्ट बिराजुले साइली दिदीको पनि कुरा चलाउनु भएको रहेछ तर भर्खरै मात्र एउटा दिदीको गाउँको खाटामा बस्दै अर्को दिदीलाई त्यही ठाउँमा दिन आमाले मान्नु भएन छ मेरो छोरी धेरै भएका छैनन् एउटै छोरी मात्र भर्खरै सद्गति गरेर यिनै हातले आएको छु आज फेरि त्यही ठाउँमा यिनै हातले अर्को छोरीलाई कन्यदान दिए त्यही घरमा म कसरी दिऊँ म दिन सक्दिनँ फेरि उमेर पनि बिहे गर्ने भएको छैन केही वर्षसम्म बिनाजु दिदी बिना पनि आइरहनु भयो बिनाजु आउँदा हामीलाई त्यस्तै नरमाइलो लागेर आउँथ्यो हिजो अस्ति मात्र दिदीसँगै आउने जाने बिनाजु आजभोलि एक्लै आउँदा हामीलाई भन्दा बढी आमालाई असह्य भयो त्यसपछि एकदिन दाजुले सम्झाउनु भयो र उहाँलाई अर्को बिहा गर्नको लागि आग्रह गर्नुभयो दुई हजार उन्चालिसको मङ्सिर महिना शुरू भएको थियो चिसोले निकै समात्न थाल्यो चिसोको आनन्द पनि एक प्रकारको भिन्दै थियो भने अर्कातिर सँगसँगै मुटु नै छुने गरी चिसो बढ्न थालेको थियो मुटु छुने गरी चिसो आए सँगसँगै विद्यार्थीको कहीँ मन निकै ढुकडुक हुन थालेको थियो मङ्सिरमै रिजल्ट भएर अर्को सेसन शुरू हुने पनि हो रिजल्टको दिन निकै ढुगडुक हुन्छ रिजल्टको मिति सरले तय गर्नुभयो हामी मितिअनुसार रिजल्ट सुन्ने बेला हाम्रो मुटुले ठाउँ छोडेको जस्तो भएको थियो रिजल्ट भन्दै जानुभयो प्रायः त्यो साल धेरै नै नतिजामा फेल भए सर भन्नु इसबारी धेरे नड़ा कर अर्क स्कूल में गए नराम नई तैं ग्रुप में पड़े मही उपाय चलेन नतीजा राम भन सा विरक्त भोन मैं फेल भे थी मेल भैर में सब नक्क पड़े थे उन्हें कि छक्क पर्न रे अनुसार को फल तो पाइने अर्क देखि सा रिस उठन थाले कति बेल पढ़ने मौका नहीं दूस जति बेलाम थो काम करे खुशी होने न खाली रिसने कति काम करे खुशी होने उन् के ना गुण रही गाली करने आफूलाई त आफूसँगैका साथी अर्को कक्षामा पुगेको र आफू नजान्ने भएर छोडिएको कत्रो पीडा थियो पास भएर जानेहरूको कत्रो चाहन्छ कति खुसी देखिन्छन् कति खुसी छाएको छ उनीहरूमा आफूलाई त्यही पुरानो क्लास त्यही बेन्च त्यही पार्टीया इत्यादि सबै नै पुरानै पुरानो पुरानै क्लास दोहोऱ्याउनु परेकाले तई किताबले काम चलने भो किब का भेन किताब का लुक्क थोड़ी धरेंग बिग्री थो बिग्रे भे बिग्रे अनुभव बिर्स ताले मेहनत करें भैर थे एक अका में निके मेहनत और सलफल करस भर जाने धेरे टाड़ा थे एवटी ढोका थी दुईव क्लास को गफ गफ करना कोई आपत्ति पढ़ाई चलते गयो <स्याग> पढ़ते ज्यादा पाठ में शैक्षिक भ्रमण आया हामीलाई सरले निकै कर गऱ्यौँ हामीले लगातार भनिरह्यौँ एक दिन सरले भ्रमण जाने बित्ति शुक्रबार तोक्नुभयो भ्रमण जान त्यस्तो केही खासै सामानको जरुरत थिएन एउटा झोलामा थाल बटुका र पानी खाने एउटा ग्लास बोक्नु भनेको थियो त्यसमा कसैले एउटा सानो सियो बोक्नु भनेको थियो हामी सबै तयारीका साथ शुक्रबार बिहान स्कुलको ग्राउन्डमा भेला भएर सात बजे त्यहाँबाट हिँडेको कुरा भयो तयारीका साथ भेट भयौँ स्कुलले नै दुई किलो पुरै मुरै एक किलो चिउरा र दालमोट तयार पारेको रहेछ हामी त झन् अझै खुसी भयौँ बदम तार नपुगेको सबैको लागि नयाँ ठाउँ थियो हामी धेरैले त पाहाड पनि देखेकै थिएन अब पनि पहाड़ पनि देख्न पाइने खुशी पनि थियो स्कुलबाट उकालो लाग्यौँ पैदलै पैदल सबैजना लाभालस्क लागेर हिँड्यौँ हिँड्दा हिँड्दा कहिले नपुग्ने बाटो रहेछ मलाई अझै पनि थाहा छैन कुन कुन बाटो कता कता घुमाउँदै लगेको भन्ने बाटोमा बेला, बेला खोला पनि आउँथ्यो कुन खोला था हो थाहा थिएन तर एउटा कुरा चाहिँ साह्रै रमाइलो लाग्यो जङ्गलमाथि कहाँबाट हो कुन्नी पानी यस्तो मजाले छाँगा बन्दै झरेको थियो कि हेरिरहँ जस्तो भइरह्यो पानीलाई कहाँ पुग्ने हतार हो दायाँ बायाँ नहेरी दगुरी रहन्थ्यो कहाँ जाने हो म पनि जान्छु भन्दै सोध्नु जस्तो भयो जंगलको बाटो उकालै उकालो हामी कहिले न हिँडेकालाई त साह्रै गाह्रो हुँदो रहेछ त्यही भिडमा मिसिएका थिए अमित पनि बेला बखत पर्खे चाहिँ गर्थे म साह्रै स्याहाँ भएर हिँड्नै नसक्ने जस्तो हुन्थे उकालो चढ्न साह्रै कठिन हुँदोरहेछ कसरी हिँड्छन् मानिसहरू म मा त हिँड्नै नसक्ने भएँ कसरी पुग्नु अझै कति छ कहाँ हो कहाँ हो थाहा छैन अब त धेरै छैन ऊ त्यहीँ त हो अमितले देखाए बल्ल सास आयो हामीलाई त हिँड्दै यस्तो कठिन हुन्छ त्यो पाहाडका मान्छेहरू कसरी उकालो रालो गर्छन् साह्रै कठिन पो हुँदो रहेछ रात दिन हिँड्ने बाटो त यस्तै होला नि तपाईँहरू त पाहाडमा बस्ने मान्छे कसरी व्यवहार गर्नुहुन्छ यस्तो त साह्रै कष्ट भयो अमित गलल्ला आँसे किन के की भएर मैले सोधेँ एकछिन चुप लागेर मेरो मुखतिर हेरेर भने त्यस्तो केही हुँदैन तपाईँ पो कहिल्यै पहाड नदेखेको नहिडेको मान्छे भएर यस्तो भएको त उही जन्मेर हुर्केका मान्छेलाई त कहाँ त्यस्तो हुन्छ र यस्तो बाटा त उनीहरूको लागि केही होइन यो साधारण मात्र हो पाहाडका मान्छेहरूलाई तपाईँहरूलाईसम्म बाटामा हिँडेको जस्तै हो यस्तो अप्ठ्यारो भयो भने उनीहरूको कसरी व्यवहार चल्छ यो बाटो त उनीहरू रात दिन हिँड्नुपर्छ अझ यहाँ त न बजार छ न त दोकान नै हामी गफ गर्दा गर्दै उकालो चढेको थाहा उकालो सकिएछ होइन कति ढिला हिँडेको तिमीहरूको चाला के हो के गफ चल्दैछ सरले हामीलाई हकार्नु भयो बल्ल हामी सम्ममा पुगेका छौँ भोकले निकै लखतरान परिसकेका छौँ यताउता पाताला घरहरू रहेछन् खाली बारी थियो बारी निकै सुक्खा देखिन्थ्यो कोदोबारी रहेछ भन्दै हामी यताउता चिर्बिलाउन थाल्यौँ घाम निकै माथि आइसकेको छ इलाम जिल्ला पर्दो रहेछ पहाड़को फेदमा पुगेका छौँ शा। हामी सरले देखाउँदै दे भन्नुभयो ऊ त्यहीँ हो शान्तिपुर ती वर पिपलका बोट हुन् त्यहीँ छ चन्द्रकान्त भट्टराईको घर ती वर्र पिपल हाम्रो घरबाट पनि देखिन्थे त्यहाँबाट हेर्दा त पारिपट्टि नै रहेछ कति नजिक वारी बदमटार पारी शान्तिपुर बीचमा खोलो बगिरहेको हरियाली नै हरियाली कति सुंदर लगने तैं का मं कति भाग्यमानी कम पहाड़ को छेव में बस्न पाने चिश्वा हावा वरीपरी पहाड़े पहाड़ी कर दंग पड़े हम भोग तीर्खा सब नए जस्त भ यताउता रमिता हेर्न थाल्यौ सरले भन्नुभयो अब तिमीहरूले भात खाएर हिँडिहाल्ने होइन यस्तो दुःख गरेर भात पाकाएर खुवाउनु भएको छ तिमीहरूले एक दुईवटा नाच नाचेर देखाउँ अनि मात्र हामी जाने चिउरा भुजिया अलिक के के नै खाएका थियो होला र हामीलाई भात नै खाना घुम्न जान हतार भएको थियो त्यो दिनको गुन्ज्रुक र भात कति मिठो हो भनेरै छाध्दै छैन मिठो त भोक लागेरै होला हतार हतार खाना खायौँ हामीले घुमेर घर फर्किनु थियो समय निकै माथि पुगिसकेको छ अझ धेरै घुम्न बाँकी नै छ हामीले ढिला गर्नु हुँदैन थियो समयले हामीलाई पर्खिँदैन थियो भात धेरैलाई पकाउनु परे तापनि छिटी नै पाकिरहेको थियो हामीले त्यहाँ कसैलाई सानो ठुलो छुट्याउनु पर्दैन थियो त्यहाँ हाम्रो लागि सबै नै बराबर थियौँ हामी सबैले नै आ आफ्ना थालबाट टुका निकाल्यौँ कोही बसेर कोही उभिएर कोही कता गएर छिटो छिटो खाना खायौँ खाना खाइसकेपछि हामीले एक दुईवटा नाच देखाउनु थियो एउटा ग्रुप नाच्ने भन्नुभयो सरले छजनाको ग्रुप भयौँ सरले नै गीत गाउने अरूले त्यसमा सघाउने भए गीत थियो यो नेपाली सिर अन्धकारमा लम्किन्छ हामीलाई भाउजूले एउटै गीतमा बिदा दिनुभयो हाम्रा झोलाहरू त्यहीँ राखेर हामी उकालो लाग्यौँ नहर बनाएर तल तलसम्म ल्याएको रहेछ सरले हामीलाई त्यो नहर हो यसलाई नहर भन्छन् भन्दै देखाउँदै दे अघि लगाउनु अज धेर लगे खोला नहर छुटिया लत्रो ठूल पहाड़ थी हमी खोल खोला निके माथिसम पुग्यौ के रा फलि देखं एटा कुछ मचम लगे यंगल में फलेक् फलफूल कसले खाला अमित ने खाने तो बाँदर ढेडू अर्ना हात्ी यी जंगल में जो बस्तान खाँन अज पैले पैसे तो ये फल खाएर मानी के दिन बिताऊ थे मानसले अन्नपानी खाना था अज यहां तो आंप रहेन आँप नहीं होप अंबक कटहर हमी घर में पो आपे रोपल में तो आप उम्र प्रकृति पशुपंक्षी जनावर मं सबका उदिंश यी जंगल में बस्ने पशुपंक्षी जनावर सब लोग अमित निकाय जानने ज्ञानी माने जस्तों मैं भी जानने हूँ क्रा था साधुटार जंगल छोर साधुटारे साधु सतर मैं बस्ते हे नती आंप हमी कफे गफे निके माथि पी सकते थे ठाठी में पानी के धुर्दै खेल्दै रमाइलो मनाउँदै आनन्द र हौसला बढाउँदै गइरहेका थियौँ साह्रै रमाइलो ठाउँ वरतिर परतिर जंगल बीचमा खोला साथीहरू माझ म निकै ठुली मान्छे जस्तो भएकै थिए ढुङ्गाबाट जराक जुरोक उठेर भने अब हामी जानुपर्छ साथीहरू सर आइसक्नुभयो होला अहिले हामीलाई फेरि खोज्न हिँड्नुहुन्छ हामी फेरि ओह्रालो लाग्यौँ खोला सहर जस्तै देखिन्थ्यो ती साथीहरू के के नयाँ कुरा देखे होलान् हामी त जानै सकेनौँ कहाँसम्म पुग्यो होलान् हामी पनि तिनीहरूभन्दा कम भएनौँ आँप कटहर थाकल इत्यादि देख्यौँ हामीलाई त्यतिकै खोलामा छोडेर माथि गएका अमित अहिले कस्तो कुरा गरेका सोधेको देखेको मिल्छ भन्दै डाँडामाथिबाट ओरिँदै थिए तिमीहरू कहाँ गएका थियौ हामीले कति खोज्यौँ के गर्नु त तिमीहरू चाहिँ लामा खुट्टाले माथि माथि टेक्दै गइहाल्यौ हाम्रो त छोटो खुट्टा जाने अमित अलमल नरे मलाई भन्नु केही अप्ठ्यारो थिएन हामी कफ गर्दा गर्दै चिया खाजा खाने ठाउँमा पुग्यौँ खाजा खाएर हामी ओह्रालो ओह्रालो लाग्यौँ घाम पहेँलो भइसकेको थियो मनमा डर लाग्न थालेको थियो बिहानको हिसाबले त राति नौ दस बजी मात्र घर पुग्ने भयो ओह्रालो पनि भएको र घर पुग्ने पनि हतारले सबै नै दगौर्न थालेका थिए धेरै साथीहरूको घर हाम्रोभन्दा निकै नै माथि नै पर्थ्यो तस्तोहालो कहिड़े रूख को पतले चिप्लिए माथि टेको को तल आईपुगो कति ठाव त बसर चिप्लिन्थे सब नास्थे मन में पीर पर्न था आज उजालोम घर पुर्न सकिंदनर नभंद घाम जंगलम डुब्य घर पुग्ने निके हतार सब भाग अंतिम में पर्च हमारा घर बांसघारी को बाटो छ मरे नानी तीन बांसघारी मिलकर राख्ते देखे थीं रात लगभग आठ नौ बजे होधेरी रात थो झलमल आकाश में तारा लगे थी सुनसान रात चकमन्ना गांव सबको घर बत्ती निमी सकता थी हम स्कूल ओहालो अब कस को कसले पुराइदिंग उनीहरू छलफल गर्न थाले अमितले भने म पुर्याइदिन्छु नि त त्यसो भए सीतालाई मनमा नै कता कता खुसी भए जस्तो पनि लाग्यो अर्कातिर विस्मास भए जस्तो पनि भयो अरूले नै पुर्याए पनि त हुन्छ किन अमितले नै पुर्याउनु पर्ने मनमा तर्क वितर्क खेल्न थाल्यो म एकहोरो जस्तो भएँ चुपचाप थियौँ निकै राति भइसकेको थियो घर आइपुग्यो ढोकामा पुर्याएर म गएँ है आमा भाउजीलाई बोलाउनु भन्दै अमित घर गएँ अमितले बेलुका घरमा पुर्याएर गएदेखि मनमा धेरै दौडदुप भयो उनले दिउँसो बाटोमा हिँड्दाको पर्खाई उनको बोलीको भाव र तरिकाहरूको भन्दा भिन्न भिन्नै थियो राति पनि घरमा पुर्याउन आउने बहानामा दिउँसो गफ गर्न नपाएको सबै नै मौका पारेर भएको थियो त्यस दिनदेखि तर मलाई किनकिन ऊदेखि तर्कन मन लाग्न थालेको थियो म धेरै गम्भीर भएर सोच्न थालेकी थिएँ मलाई आफैतिर फर्केर हेर्न मन लागेको थियो म यो जे गर्दैछु यो राम्रो होइन भन्ने आफैमा आउन थालेको थियो त्यसैले म ऊदेखि तर्किन खोज्दै थिएँ कहिलेदेखि थाहै नपाई मलाई ऊ मन पर्न थालेको रहेछ जति पनि हेर्दा उसले पनि हेरिराखेको हुन्थ्यो आँखा उसैमा गएर ठोकिन्थ्यो म फिर निवरी काम कराँवघर एवटे थी, थी। अलिक मत्र फरक थी तलमा थी ऐ सर सापट आउजाऊ कामधंदा मेो पे खरखेताला प्राय गांवघर में चले नई हो यो कुनै कुरा थिएन हाम्रो लागि पानी खाने कुवा हाम्रै घरको थियो धेरै गहिरो भएर होला त्यति सुक्दैन थियो हाम्रो कुवा पनि सुक्यो भने बिरिङ खोलाको मुहानमा जानुपर्थ्यो पानी लिन त्यसैले धेरै टाढादेखि हाम्रै कुवाको पानी खाने गर्थे गाउँ एउटै कुवा अरू नभएकाले अमित पनि तिनै गाउँलेसँग मिसेर पानी लिन आउँथे नुहाउने लुगा धुने त्यही नै थियो देख्दाखेरि धनी परिवारकी सम्पन्न छोरी थिएँ आकर्षक पनि भएछु जस्तो लाग्न थाल्यो मलाई राम्रो हुनु पनि राम्रो हो होइन रहेछ र छ जस्तो पनि हुन थाल्यो म धेरै सतर्क हुन थालेँ जीवनमा हाँसिरहनु खुसी हुनु नरिसाउनु मलाई मनपर्ने कुरा हो त्यसैले होला रेला गर्नु जोग सुनाउनु र हँसाउनु त मेरो बानी नै भइसकेको थियो साथीहरू मेरो सङ्गतमा पट्यार मान्दैनथे स्कुल छुट्याउन मन लाग्दैनथ्यो स्कुल जाँदा साथीहरूलाई बाटामा पर्खिँदै जाने गरेको थियो अब त्यो पर्खिनु मन लाग्न छोडेको थियो जस जसलाई बाटामा भेटियो त्यो त्यहीँ हुन्थे कसैलाई पर्खिन्नथे स्कूलमा पुगेर साथीहरूले सोध्थे आज किन नफर्खेकी सीता भन्थे कहिले होमवर्क गर्नु थियो त्यसैले कहिले बिर्सेचो भन्थे कसै कसैले त शङ्कासम्म पनि गर्न थालिसकेका थिए मलाई पढ्नु धेरै रहर थियो कहिले त म आफ्नो एउटा साथीलाई सुनाइदिउँ कि जस्तो पनि लाग्थ्यो तर फेरी म आफै आफैलाई रोक्थेँ साथी भनेका मिलुन्जेलका मात्र हुन् भोलि नराम्रो हुने यसको त योसँग यस्तो छ भनेर जनहल्ला मात्र फिनाउँछन् फेरि सुनाउने पनि त केही आधार नै छैन न चिठी छ न त त्यस्तो विशेष केही पनि त भनेको थिएन म फेरि आफै आफैलाई सम्झाउन थालेँ घर अगि बजार जाना आने को मूल बाटो पर्थ्य सीरान में बांसारी रिने खेत पुच्छार घर थो बाटो को छे में पैनी को थे दैनिक जस्तों म गाई भैंसी लई पैनी को डील में चलाने धेरै भैँसी पाल्ने र ठूलो टिनको घर उनीहरूलाई धनी मानिसमा गरिन्थ्यो त्यसमा पनि हाम्रो त गाईबस्तु बाँध्ने गुवाली भान्सा घर आफू बस्ने घर सबै नै टिनकै थिए हेर्दा अमित पनि नराम्रो थिएन सलक्क परेको गाउगोरो, गोरो चट्ट हेर्दा राम्रो देखिन्ने बोल्दा हाँसेर मात्र बोल्ने कफकार्न उनलाई कसैले भेट्दैनथ्यो उन कुरो मेरो जे विषय परोस् डिस्कस परिरहन्थ्यो अन्तिमसम्म पनि जे गरेर भए पनि मैले जित्नु नै पर्थ्यो उनले हाँसेरै छोडिदिन्थे त्यसैले होला हाम्रो जति भेट भयो कि एउटा विषय निकालेर थालिहाल्थ्यौँ विवाद गर्न पानी लिन आउने ठाउँ या बजार जाने जाने बाटो त्यहीँ भएर होला प्राय हाम्रो घर निस्केर जाने बानी भइसकेको थियो उनी परेदेखि हाँस्दै आउँथे तिमीहरू त भेटै नहुन् नहुने भयो तिमीहरू यस्तै हो स्कुलमा पनि यहाँ कि यहाँ यहाँ मात्रै गर्छौ झगडा कि स्कुलमा पनि यस्तै हो आमा भाउजूहरूले नै यस्तो कुरा गरी त झन् मलाई हो कि हो जस्तो लाग्न थाल्यो परिवारले थाहा पाउँछन् भनेर तर्किन खोज्दा पनि उनकै सामुन्ने त्यसो भन्दा उनलाई त बिरुवालाई मल पानी लगाए गोडिदिए जस्तो भयो उनले झट्ट मेरो मुखमा हेरे वरपर बाटो स्कुलतिर त म तर्किएकै थिएँ घरै आउँदा त बोल्नै पर्थ्यो उहाँहरूको भनाइले मलाई ठूलो सङ्कटमा पुर्याएको थियो एउटै अभिभावकहरूको यस्तो भनाइ होला भन्ने मैले सोचे पनि थिइनँ एक किसिमले उहाँहरूले त मन पराइसकेको जस्तो भयो अझ त्यहाँदेखि त उनको आवाज आवत बढ्दै गइरहेको थियो वास्तवमा मेरै गल्तीले हो यस्तो भएको म जोसुकैसँग हाँस्ने बोल्ने गर्छु त्यो राम्रो होइन रहेछ मलाई के थाहा रहेछ होला हाँस्दै बोल्दैमा के हुन्छ हाँस्नु बोल्नु रमाइलो गर्न नरिसाउनु मेरो भनाइ थियो तर केटा मान्छेसित खुल्याम गरेर हाँस्नु बोल्नु राम्रो हुने रहेछ रा भन्ने मलाई लाग्न थालेको थियो एक दिन बजार जान भने घरबाट निस्केर बाटामा जाँदै गर्दा अमितलाई भेटे मन नपरि नपरिकन भए पनि मैले बोल्नु परेको थियो मलाई उनले ममाथि निकै ठूलो हक जमाए जस्तो लाग्न थालेको थियो उनले जे भन्यो त्यही चुपचाप लागेर मान्न बाध्य हुन थालेको थिए झण्डै पन्ध्र बिस मिनटको बाटो हिँडिसकेका थियौं बजारको दिन भएकाले बाटामा आउने जानीहरूको त्यत्तिकै ओहोर भइरहेको थियो त्यसमा पनि गाउँघरको एक बजार थियो इलाम फिक्कल पाँच थर तापले सबैतिरबाट पहाडीहरूको घुइँचो त्यतिकै लाग्ने गरेको थियो पहाड़हरूको किनबेच गर्ने बजार त्यही थियो नामको बुधबारे बजार भएकाले साताको एक दिन मात्र हाट लाग्ने हुँदा निकै घुइचो देखिन्थ्यो हाट लाग्ने ठाउँ भने त्यति व्यवस्थित थिएन बजार बाटो जस्तै लामो थियो त्यसो त प्रायः मंगलबारदेखि मंगल नै घुइचो हुन्थ्यो त्यसैले होला व्यापारीहरू पनि निकै टाढादेखि आउन थालेका था थिए दुलाबारी नक्सल बाहुणागी चाराली बिर्ता मोड आदि त्यति बेलाको बजार निकै नै केन्द्रबिन्दु जैँ मानिन्थ्यो दुलाबारीका व्यापारीहरूसँगको किनबेचले निकै नै चिनिजाने जस्तो भएको थियो प्राय व्यापारीहरू पनि धुलाबारी र नक्सलकै देखिन्थ्यो मालसामा लिएर आएका पहाड़ीहरू भने परैबाट चिनिन्थे दौरा सुरुवाला टोपी कम्बरमा पटुका बाँधेका हुन्थ्यो भने स्त्रीका कैंची मारा साड़ी चौबन्दी चोली र झुम्के बुराकीले उनीहरूको आफ्नै पहिचान बकेको हुन्थ्यो आफ्नो संस्कृति र आफ्नै भेषभूषामा उनीहरू रमाएका देखिए रंगीचंगी लुगामा रमाउँदै आएका केटाकेटी बुढाबुढीको निकै नै देखिन्थ्यो बजार हामी बजार नजिक आइपुग्न लगाएका थियौँ बाटैमा भाउजूको माइती आउँथ्यो भाउजूका आमा बुबा भाइ बहिनी बाटैतिर या आँगनमा घुमिरहेका या ब्याडमिन्टन खेलिरहेका हुन्थे हामी गफ गर्दा बाटो काटेको पत्तै भएन बजारको नजिक पुग्न लागेका थियौँ बजारको सिरानमा मेला लागेको थियो मेलामा रोटेपिङ जादु तास जुवा डाइस सर्कस इत्यादि थियो हामी पनि त्यही मौकामा पुगेछौँ रोटेपिङ धेरै अग्लो थियो देख्दैमा डर लाग्थ्यो पिङ खेल्ने नाइ नखेल्ने खेलाउन केही हुँदैन केही हुँदैन जाने जाउँ म भएकै म भएँ केही भएछ भने यत्रो मान्छे त खेलिराखेका छन् भने के हुन्छ बस्ने पिरा छ समात्ने ठाउँ छ भन्दै अमित लिएर गए मन त खेल्ने मेरो पनि थियो तर डरैले साथ दिएको थिएन चिनेको साथी हुँदा आँट आए जस्तो भयो बसेर पिङ खेलेको अरूले देख्दा के भन्लान् भन्ने पनि मनमा डर नै थियो पिङै त हो बसेर खेल्दैमै के हुन्छ र यो नभए अरूसँग पनि त बसेर खेल्नै त पर्थ्यो जेसुकै होस् निकै बेर एक कोरिएर आफ्नो मनलाई आफैले सम्झाए मैले स्वीकृति दिएपछि टिकट लिएर आएँ अमितले हामी आफ्नो टिकट लिएर अगाडि लाग्यौँ पिंग रोप्यो खेलना अगि बढ़ो पी हो मेरे शरीर सब चीसो भैया भा जब पिंग तलबीर जांच बिस्तारे खुट्टा का आनादे चीसो होते आती टुप्पो पर तल झर्ता तो सास रोके आंखा चिमलिन्थें डर मुटु नई हल्की कि जस्तुत होन्थे वर्क रमाइली भैराखको आज धेरी दिन मन नला नला भे अमितसंग बसर पिंक खेल पाओक में भित्रदी मन खुशी थी अब यहां देखि उस्तो होना मन तो मैं पड़ेको कहींदेखी वह था भैन तरप मैं ऊदखी तर्कना मन लगे आफ्नो पढाइ र उमेरले गर्दा मलाई यो यस्तो राम्रो काम होइन भन्ने लागेर हो उदेखि टाढिन मन लागेको पिङ आफ्नै गतिमा हुँकिरहेको थियो पिङ खेल्नेहरूको भिड पनि त्यत्तिकै थियो आइमाईहरू र केटाकेटी प्रायः देखिन्थे केटाकेटीमा पिङमा डरले चिच्चाइरहेका थिए कोही भन्थे डरले त माथि नैबाट पिसापो फेरिदिन्छन् कोही भन्थे पिङको माथि धुरीमा पुग्दा आत्तिर हामै फाल्छन् अरे पिङको छेउमा एकछिन बस्दा धेरै कुरा सुनेको थिए मानिसहरू एक कुरा गरिरहेका थिए केही मानिसहरू त्यतिकै रमिता हेरेर चित्त बुझाए फर्किन्थे हाम्रो पिङ्कको गति अब रोकिन थालेको थियो पिङ्क खेलाइ पहिलोपल्ट थियो त्यत्रो पिङ्क खेलेको थिएन जीवनमा पिङबाट हामी दुवैजना उत्रयौँ मनमा निकै डर लागेको थियो यताउता चारैतिर आँखालाई घुमाइदिएँ कसैले देखे कि भनेर कोही देखा परेन अब मलाई ढुक्क भयो सर्कस पनि हेर्ने सल्लाह भयो हामी फेरि सर्कसतिर लाग्यो त्यहाँ केटाकेटी र चर्काको चर्कस रहेछ निकै बेर त्यहाँ हेऱ्यौँ निकै रमाइलो लाग्यो केटीले बटारी तल खुट्टाबाट टाउको छिराउने टाउकाले टेकेर खुट्टा ठाडो गर्ने केटाले साइकलको रिङबाट छिर्ने सिधा उभिने अर्को साथीले आँखामा पट्टी बाँधेर छेउछाउमा छुरी हान्ने डर पनि लाग्यो अचम्म पनि लाग्यो हामी बजार निकै बेर भएको थियो बजार पुग्न बाँकी नै थियो मेलाबाट बाहिर निस्क्यौँ बुधबारको दिन हाम्रो स्कुल बिहान लाग्ने गर्थ्यो त्यसैले स्कुल र बेलाले निकै नै ने घुइँचो र केटाकेटीको भिड निकै के बढेको थियो आउने र जानेहरूको भिड त्यत्तिकै थियो हामी बजारतिर लाग्यौँ बजारमा बुबा र सानीहामा बस्नुहुन्थ्यो बजारमा पनि घर तर हामीलाई बजारमा घर छ भने केही हर्का लाग्दैन थियो हामीलाई धेरै दुःख र कस्तो दिनुभएको थियो बुबाले तर पनि बजार जाँदा घरमा निस्किने नै गरेको हुनाले निस्किने गर्थ्यौँ म बुबाको घरतिर लागेँ ऊ आफ्नो कामतिर म सानीमालाई घुर्क्याउन जान्थेँ कहिले के खान्छु भन्थेँ कहिले के तर पनि सानीमाले यो खान्छेस् त्यो खान्छस् भनेर कहिले पनि सोध्नुहुन्न थियो आज त यो खा भनेर कहिले भनेको थाहा भएन अरू बरु आफै कहिले कहिले चिया पकाएर दिन्थेँ र म पनि चिया बिस्कुट झिकेर खान्थेँ त्यसै गर्दै थिएँ एक दिन बिस्कुट झिकेर ल्याएँ सानीमाले त त्यो बिस्कुट किन ल्याए कि राख पो अरे जानेको सानीमा चुप चिया कार्यक्रम श्रुति सम्वेगमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौ केही बेरमा यसैको बाँकी अंश लिएर आउने नै उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समेत तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचीटुन्स र वीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा र रेडियो दर्पण दोलखाको कालिचुक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्बेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मती पश्चिम कपिल वस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 चालिस सालमा पनि बलजब्ती गरेर पढेकी थिएँ किताब किन्ने पैसा पनि कोहीसँग मागिन आफैसँग भएको पैसाले किताब किनेर ल्याकी थिएँ कसैले सोधेनन् कहाँबाट ल्याइस किताबपन किन्ने पैसा भनेर पढाउने कुरा कसैको थिएन म आफ्नै डिपीले जसै जसै पढ्दै गरेकी थिएँ अब यति भए अक्षर चिनिहाले भइआ भइगयो भन्ने रहेछ तर मलाई पढ्ने रहर रह उत्तिकै थियो सँगैका साथीलाई छोड्ने मनै थिएन उन्चालिस साल पनि जसै दसैँ काटियो चालिस सालको दसैँ रमझम भएर आयो दसैँ रमाइलो र उमङ्ग बोकेर तिहार पनि आयो रसिलो चाड तिहार भन्दै आएको थियो आमी बढ्दै गएको र चाडबाडहरू नजिकै नै आउँदा निकै रमाइलो हुन्थ्यो हामीलाई दसैँमा टिका लगाउन खासै कति जानु पर्दैन थियो आमाका माइतीहरू कति थिएनन् त्यसैले हाम्रो मावलीहरू नै भएनन् ठुलो बुबासँग पनि त्यति आवाज जावत हुँदैन थियो बुबाहरूको के भएर कुन्नी हाम्रो दसैँ भनेको घरमा टिका लगाउनु मिठो खानु र रा, राम्रो लगाएर रा पिङ्क खेल्न जानु साथीभाइसँग मिलेर टाढा टाढा रोटी पिङ्क खेल्न जानु हामी दुई घन्टाको बाटोसम्म पनि हिँडेर पिङ्क खेल्न जान्थ्यौँ धेरै साथीहरू भएर खानेकुरा बोकेर खाँदै खाँदै गफ गर्दै जाँदा लामो बाटो पनि हिँडेको थाहा नै दसैँ जाने बित्तिकै तिहार पनि उत्तिकै रमझम भएर रसिलो बन्दै पछि गर्दै आउँथ्यो दसैँ जाने बित्तिकै गाउँघरमा घिन्ताङ घिन्ताङ गर्दै मादल बज्नु थालेपछि झनै रमाइलो सुरु हुन्थ्यो सयपत्री फुलको टुङ्गाले तिहारलाई झनै बोलाए जस्तो लाग्थ्यो त्यो अँधी रात पनि उजेल रात जस्तै झिलिमिली भएको हुन्थ्यो तिहार सुरु हुने बित्तिकैदेखि हाम्रो देउसी टोली सुरु हुन्थ्यो हाम्रा सबैका आफ्ना दाईहरू नै हुन्थे लिएर हिँड्ने त्यसमा हामीलाई केही अप्ठ्यारो पर्दैन थियो हामी जम्मै स्कुलले भएकोले खासै रिहर्सल गर्न भ्याउँदैन देउसी हाम्रो तिहार सकेर एक दुई दिनसम्म चल्थ्यो हामी धेरै केटीहरू भएर होला हाम्रो देउसी निकै रमाइलो र उत्साहजनक हुन्थ्यो देउसी चलेको निकै दिन भएको थियो तिहार पनि गइसकेको छ देउसीको रमझम अन्तिम हो कि जस्तो छ सायद त्यही दिन जस्तो लाग्छ मलाई अन्तिम दिन अघि नैदेखि एउटा अपरिचित व्यक्तिले एकहोरबाट हेरिरहेको थियो धेरै विचार गरे तर पनि हेरिरहन्छ जता गए पनि हेरि नै मात्र रहन्छ मलाई सही भएन एउटी साथीलाई भने हेर्न त त्यो केटाले हेरिरहे जस्तो लाग्छ ए हेर्न दिन त के भर कि दाईलाई भन्यो पर्दैन अहिले दाईहरूले कुट्न थाल्नुहुन्छ यत्रो मान्छेहरूमा आफ्नै भेजत होस् छोड्दै थाहै नपाए जस्तो गर्नुपर्छ त्यस्ता बाटामा कति आउँछन् कति जान्छन् के साध्य छ र हामी त बाटा बाटामा राम्रा पनि हिँड्छन् नराम्रा पनि उसको कुराले मलाई चित्त बुझ्यो जब त्यसले हामीलाई के जान्दछ र बारेमा त्यो आएको दुई घन्टा भएको छ कि छैन त्यो हामीलाई अनुहार हेरेर अघाउँदैन भने हेरिराखोस् हामीलाई केही फरक पर्दैन कहाँको हो हामीलाई पनि चासो राख्नु जरुरी छैन दाइहरू अगाडि हामी पछि थियौँ घरबाट झन्डै आधा घण्टा जतिको बाटो टाढा गएका थियौँ हाम्रो देउसीको अन्तिम दिन थियो सबै एक दुई गर्दै भोलि भेट्ने बाजा गर्दै आफ्ना घरतिर लाग्दै थिए हामी पनि आफ्नो घर आइपुग्यौँ दुई दिनपछि बडासँगले हाँस्दै हाँस्दै चीटु चीटु के पढ्दै हिँड्छन् थाहा भएन म पनि छिटो छिटोसँगले गए, भेट्दै के रहेछ उत्सुकता जागेर आयो म पनि छिटो गरेर आएको देखेँ पर्खेर बसेँ तिमीहरूको त चालको छैन नि क्या हो अहँ छैन यहाँ हेर न हातमा लिएँ हेर्छु आफ्नै नाम पो म छक्क परेँ होइन यो मान्छे हुनै को मलाई असाध्यैले छुटेर आयो चिन्नु जानु केही छैन के हो के थरी हो कहाँ बस्छ नयाँ मान्छेलाई मेरो बारेमा थाहा छ यो मान्छेसँग बोल्नु त के चिन्नेको पनि छैन त्यतिकैमा मैले पढ्दै पड़ नपढी च्याति दिएँ होइन पढ्नु त पढ्थ्यो कि लेखेको थियो किन पढ्नु त्यसलाई पठाउनु पर्ने भए पो पढ्नु कोहीसँग दियो कसलेर र ल्याउने खो अर्काको जिन्दगी सवाल छ तिमीहरू अर्काको जिन्दगीमा यस्तो खेलबाड गर्ने मैले के के भने रिसले भटवटाइरहेँ आफ्नै साथीहरूलाई नमिठो नराम्रोसँग गाली गरेँ धेरै बेरको महन्त मलाई के थाहा त तँ यस्तो नराम्रोसँग रिर्साउँछस् भन्ने रिसाउँदिन तँलाई यो भएको बेसप के गर्थिस् त आफै भन् त भन्दै मेरो साथीलाई गाली गरेँ हामी एक आपसमा गफ गर्दै स्कुल पुगेका थियौँ तिहार सत्रको दुई चार दिन मात्र भएको छ कार्तिक महिनाको अन्तिम हुन लागेको थियो सानीआमा र बुबा बजारमा बस्नुहुन्थ्यो हु। सधैँ जसो सानी आमा वा बुबालाई दही दुध मोही घिउ लगिदिइरहनु पर्थ्यो लगिदिएन भने बुबाले घरै आएर हामी सबैलाई बाघले लिए झम्टिनुहुन्थ्यो त्यो सारा पिर हामीले खप्नुभन्दा लगिदिने बेसब्जी लगिदिन्थ्यौँ त्यस दिन पनि बिहानै बुबा आमाकोमा दुध लिएर सानी दिदी जानुभयो मलाई त केही थाहा कहिले त उतै घरमा भात खाएर आउने गरेकोले कसैले पनि वास्ता गरेनन् बेलुकैसम्म पनि घरमा नआउँदा र दुध ल्याउने भाँडा भोलि दुध लिएर जानुपर्ने हुनाले बेलुकातिर खोजी भएछ दाजु किन आउनु ढिला गरी भन्दै साइकलमा भाँडा चाहिँ ल्याउनु पऱ्यो भन्दै बजार जानुभएछ बिहानै मलाई हतार छ भन्दै एकैछिन पनि नबसी दुध खुवाउने लिएर गयो कि कहाँ गई त भन्नुभएछ सानी आमाले अब के गर्नु कहाँ जानु भन्दै दाजु घर फर्किनु भयो कसका घरमा हो बाटोमा दुधको भाँडो राखेको र फर्किँदा देखेर दिएछन् घरमा भाँडा मात्र लिएर फर्किनु भयो अन्धारो अनुहार लगाउँदै भाँडो राख्दै भन्नुभयो हिँड्न त बिहानै हिँडेकी रहेछ निकै हतारमा थिए अरे जाने बित्तिकै दुध खनाएर हिँडिहालिसे चे। एकछिन पनि बसिनँ अरे अब गाउँ घर कहीँ गइ नसक्ने हुने भयो कोसँग गएको नि दाजु भटपटाउँदै माथि चढ्नु भयो म आमा र दाजुको कुरा आँगनमा उभिएर सुनिरहेको थिएँ आमाले आँखाभरि आँसु पार्दै भन्नुभयो अब पालो तेरो त होला नि तेरो पनि यही होला पारा उहाँले भन्नुभयो आमा कनुहारमा धेरै नै क्रोध छाएको थियो मैले केही भन्न सकिनँ त्यो मान्छे को थियो के थियो केही भन्न के सकिनँ कहाँ हो त्यसको घर गर? के गर्छ कसो गर्छ त्यसका परिवार कस्ता छन् त्यसको गरिखाने बाटो के छ त्यो पनि थाहा छैन मैले एक दुईपल्ट त्यस मान्छेलाई गाउँमा आउँदा देखेको थिएँ कसका घरमा आउँथ्यो थाहा थिएन आउन चाहिँ एक दुईपल्ट आएको थियो खड्काथरी हो भन्थे कसै कसैले तेरो भिनाजु भनेर पनि जिस्काउँथे मैले ख्यालठट्टा हो भनेर सम्झेँ त्यसलाई कहिले गम्भीर रूपमा नै लिन गाउँघर जताततै हल्लै हल्ला भयो घरमा पनि एक किसिमको लागे लागेँ भयो बल्ल हामी बढेर अलिक शान्त भए जस्तो भएको थियो बेला बखतमा बुबाले दिइरहेको दुःख आफ्नै ठुली छोरीले पाएको दुःख अर्को माइली छोरीको खाउँ खाउँ लाउँ भन्ने बेलाको मृत्युसँगै नातिनीको सर्फको दसैँबाट भएको तडपी तडपीको मृत्यु आफ्नै शरीरमा बज्र प्रहार भएर हुँदा पनि नमर्नुको पीडा अहिले आफ्नै छोरीले आफैलाई वज्र प्रहार गरे चाहिँ भएको थियो एक दुई ठाउँबाट कुरा त आएकै थिए त्यस्तो चिन्नु नजान्नुका मान्छेसँग किन आत्तिएर गएकी न त पढे लेखेको छ न त गरिखाने धन सम्पत्ति छ बाटो चतुरो पनि होइन के गरेको होला खालि मान्छे मात्र यति छिटो यस्तो होला भने कसैलाई पत्तै भएन बेला बखत आमाले मलाई गाली गर्दै भन्नुहुन्थ्यो त्यो दिदी जस्तै हुनुहुन् भलादमी दिदी त बोल्दिनँ जति बेला पनि दिदीकै उदाहरण दिने हामीले त केही गर्नै नहुने गर्नुहुन्थ्यो उसले भनेको जे पनि मानिहाल्ने हामीले त बोलेकै सुन्नुहुन्न थियो हामी दिदीबहिनीको विवाद पढ्दा पनि उसले त्यो दिदीलाई कति हेप्सेस भनेर गाली गर्नुहुन्थ्यो हुन त उसको नाम उसको पनि के दोष र उमेर पुगेको थियो मात्र पढे लेखेको थिएन धन सम्पत्ति थिएन त्यति मात्र हो हातखुट्टा छँदै थियो उमेर छँदै थियो त्यसमा पनि उसको के दोष उसले न स्कुल जानु थियो न व्यापार नै थियो उसले दैनिक त्यहीँ घरमा काम गर्नु बाहेक केही थिएन जस्तो सुकै अवस्थामा भए पनि एउटा केटासँग एक दिन त बिहे गर्नै पर्ने थियो उसलाई व्यस्त रहने काम पनि त केही थिएन विद्यार्थीहरू पनि दिनभर स्कुलमा बिहान बेलुका घरमा धमाधमाइ आफ्नो काममा हुन्छन् जागिर पनि बिहान घरमा दिनभर आफ्नो जागिरमा दिन काट्छन् भने व्यापारीहरू पनि आफ्नै उनीहरू सधैँ आफूलाई व्यस्त राख्छन् तब अरू अन्यथा सोच्ने फर्सत हुँदैन त्यसको तुलनामा उसको त केही पनि थिएन बुबालाई छोराछोरी सम्हाल्ने घरबाट हेर्नेतिर ध्यान नगएर कान्छी आमातिर ध्यान गएको थियो त्यसरी बुबादेखि दे कोही पनि डराउनै छाडेका थियौँ घरका जहान धेरै नै घटे जस्तो अनुमान भएको थियो हुन त अरू सबै नै थिए एकजना मात्रै घटेको हो तर पनि के भएर हो कुन्नी घरमा पनि भाउजु बिरामी हुनुभएको रहेछ बेलुका स्कुलबाट घरमा आउँदा आमालाई भान्सामा देखेँ खोइ भाउजू भाउजू बिमारी छ म भाउजूको कोठामा सरासर गएँ भाउजू छरपटिरहनु भएको रहेछ चुप लागेर हेरेँ एकछिन छक्क पर्दै कोठामा बसेँ भोलिपल्ट बिहान गाडा गुरुमा हालेर डाक्टर शङ्कर उप्रीति कहाँ लिएर आमा र दाजु हिँड्नुभयो म र बहिनी घरमा बस्यो दुई हजार चालिस कार्तिक उन्तिस गतेका दिन हाम्रो घरमा धेरै खुसी छाएको थियो त्यो दिन जताततै खुसी नै खुसी र उज्यालो भएको थियो सूर्य चाहिँ उज्यालो थियो भाइको अनुहार साह्रै राम्रो सबैतिर मिलाएर हातले बनाएको जस्तै सबैभन्दी भीमदाईको छोरा सारे राम्रो छ ठूलो अनुहार गरेको हुने रहेछ भाग्यमानीको खपर ठूलो भन्छन् त्यस्तै छ गाउँघर सबै खुसी भए भाउजू पनि निकै खुसी देखिनुहुन्थ्यो अगाडि नै दुईवटी बहिनीलाई जन्म दिइसक्नु भएको थियो त्यो तेस्रो सन्तानको जन्म लिइआएको थियो बहिनीहरू पनि असाध्यै राम्रा थिए गोरा गोरा अनुहार गोरो कपाल कहिरो कुहिेको सन्तान हो कि क्या हो कसै कसैले जिस्काउँथे मङ्सिर महिना लागेको थियो स्कुलको रिजल्ट भयो राम्रै गरी पास भइएछ खुसी लाग्यो कक्षा सातमा पुग्यो तर यता घरमा भने मलाई नपढाउने कुरामा थालेको रहेछ पोहोर पनि नपढाउने किताबै नकिन्ने कुरा भएको थियो म आफैले जबरजस्ती किताब किनेर अहिले त झन्यू नै न्यू भएको छ दिदीले बिए गरी अब यसले पनि त्यसै गर्छ भनेर साथीहरू कसै कसैले फाटाफुटा किताब किनेर ल्याउन थालेका थिए कसैको बुबाले ल्याइदिएका भन्थे कोही दाजुले त कसैले आफैले भन्थे सबै साथीहरू पास भएर आएकामा खुसी भएका थिए कसै कसैले भन्थे यसपालि त म बेलुदेखि ट्युसन पढ्छु अर्को साल त हाई स्कुल जानुपर्छ यसपालिदेखि धेरै मिहिनेत गर्नुपर्छ धेरै साथीहरू एक कुरा गरिरहेका थिए उनीहरू अर्को साल कहाँ पढ्ने हो भन्न पनि थालेका थिए तर आफू भने पास भए पनि खुसी हुन पाएका थिएन एक त नपढाउने उनीहरूको एउटा बाहना भइसकेको थियो के कसरी किताब किनेर ल्याउने बड़ा संकटमा में पड़े थे माजू भाजी की माध्य प्यारी जो लगे जेस्यूक हो एकपल चाह भाउज सह सलाह पे भाजूला भाई फिर आपने किताब कि विचार करें भोलपल्ट बिहान पांच बजी तीर घर पर हिड़े गांव का एक दुजना घरमा उठेकाहरू आङ तान्दै मर्काउँदै आफ्नो गाडी डोकामा हाल्दै पारतिर जाँदै थिए कुकुरहरू सिकुवामा भोग्न पनि अल्छी मानि सुतिरहेका थिए पैनी र बास गाडेको बाटो थियो दिउँसै पनि एक्लै हिँड्न निकै डर लाग्थ्यो मरेका साना नानीहरू त्यहीँ राख्थे त्यस्ता दुईवटा पैनी काट्नु निकै डर लागेको थियो तर मैले निकै ठुलो स्वरमा गीत गाउँथेँ त्यो पैनी काटेँ एउटा पैनी काटेपछि एउटा गाउँ आउँथ्यो मलाई निकै सास आएको जस्तो भएको थियो अर्को पैनी काट्न त मलाई निकै नै मद्दत मिल्यो त्यहीँ गाउँको दाई पनि उतै जाँदै हुँदो रहेछ जति उता गयो उति नै उज्यालो हुँदै गयो म कुनै ठाउँमा हिँड्थेँ कुनै ठाउँमा दगरेको दगुरे गर्थेँ किनभने छिटो पुगेर मलाई किताब किन्नु थियो भएर किताब सक्यो भने म फेरि अर्को हप्ता आउन पाउँदिनँ थिएँ मेरो किताब अधुरा हुन्छन् त्यसरी मैले छिटो पुग्नु छ तेरो जसो त म कुदेरै गएँ गलेको पनि थाहा पाइनँ हुन त म गल्ने पनि हुनु भए हुनु थिएन त्यत्तिकै म गलियो भने कसरी किताब किन्न आइन्थ्यो मनमा निकै औडा थियो किताब पाइने हो कि होइन भन्ने घरमा एक त मलाई किताब किन्ने पढाउने इच्छा भने नै छैन उनीहरूमा भने मैले के भन्ने मनमा निकै डर भएर होला बिस्तारो हिँड्नै मन लाग्दैन थियो कुदेको पनि थाहा हुँदैन थियो मैं पूरे सीट किताब कि पेए बिहान आए पे जो अरुले इस सीटें किन्न पाएक थे इस सब एकचोटि किन्न पाने मैं मू ना भाग्यमानी ठांदा थे आपूला चाहिए कफी किताब कबर राखे सस्तों नहीं भेटे एकचोटि लं एक दुई बोरा त त्यसमा मिलमा पनि माथि नै हराउँथ्यो घरमा नौ बजीतिर पुगे सबैले खाना खाइसकेका थिए त्यसरी एक्लै आँठी भएर हिँडेको कसैसँग बिदा मागि हिँडेको मेरो पहिलो दिन थियो आमा दाजुदेखि निकै डर लागेको थियो केही भनिहाल्नुहुन्छ कि वा गाली पो गर्नुहुन्छ कि कति किताब खोलेर हेर्नु भएर मनमा कौतुहल भयो हतारसँग एकपल्ट खोलेर हेर्नु पऱ्यो भन्दै खोलेर हेरेँ मिठो बासमा आयो सबै खोलेर हेरेँ हेरिरहनु भयो जस्तो भयो निकै बेर लगाए हेरेँ कसैले सोधेनन् कति मैले सुनेर किताब त ल्याएँ जसै तसै गरेर तर यी किताब सकुन्जेलमा पढ्न पाउँछु कि पाउँदिनँ डर र शङ्का दुवै लाग्न थालेको थियो सानी दिदीले आफ्नै खीले बिह गरेकाले म ठुलो सङ्कटमा परेको थिएँ दिदी रुन्जेल मलाई त्यस्तो सङ्कट अपेरोले छोएको थिएन पालो अब मेरै नै आएको थियो तर मेरो कुरो कसैले बुझ्ने कोसिस गरेनन् उनीहरूले मात्रै ठुला कुरा हुन थालेका थिए बारम्बार भन्न थालेका थिए यति भए अब अक्षर चिनाइयो चिठी लेख्न र पढ्न सकिहाल्छ यति नै त हो चाहिएको त्यहाँभन्दा व्रत के हुनु पर्यो आफूले विवाह गरेर दिने बेलाकी छोरीले आफै विवाह गरेर हिँड्छ भने उमेर पुगुन्जेल राख्दा पनि बस्ने रहेनछन् ठुली केटीले पन्ध्र वर्षमा नानी पाएकी थिए माइली दिदीको पनि सोह्र वर्षमा विवाह गरेको यो पनि त सोह्र पुगेर सत्र लाख नाटकी छ भने जस्तो केटो आयो भने अब बिहे गरिदिए हुन्छ माघ महीना में सोल्टिनी बीह को तैयारी भैर थोड़ी दिनभर दाजू आपको साली को बीहे को तैयारी में लो जस्काई और तस्काई में बीतिक थे मंगसर का, का दिन कुनै नयाँ मान्छे बाटामा हिँड्ने बित्तिकै त्यो को हुन् जस्तो लाग्नु थालेको थियो मलाई बिहेका लागि माघ फागुन र वैशाख महिनासिन्दै बाँकी थियो मनमा असाध्यै डर लागेको थियो गाउँमा अर्कै दिदीको पनि बिहेको कुरा चल्दै रहेछ केटा कालिका स्थानका आरे भन्थे अरे घर अधिकारी माग्न आएका आरे ठै केमा हो जागिर पनि खान्छन् भन्दै थिए मैले त्यति चासो गरेकै थिएँ मलाई त्यसै डर लागेको थियो नयाँ र नौलो मानिस देख्नुहुन्न छोडेको थियो नयाँ देख्ने बित्तिकै हाम्रै घरमा त आएका होइनन् भन्ने लाग्थ्यो केही दिनपछि कुरा मिल्यो अरे शान्ति दिदीको बिहेकोको जनै सुपारी गर्ने दिन यहाँ पनि केटा हेर्न आउँदैछन् अरे भन्ने कसले हो कुरा ल्याएछन् म त स्कुलबाट घर आइ मात्र पुगेकी थिएँ शोभा सँग्रुला र भाउजू आँगनमा बसेर हाँस्दै खै के हो कुरा गरिरहेछन् यसो हेरेँ हाँसिरहेको देखेँ ऊ त बिह भन्छन् यो दिदीको पनि बिहे आयो कि क्या हो किन हाँसे कि मैले जिस्काएँ अँ मेरो बिहा आयो नि कसको केटा हेर्न आउँदैछन् अरे भन्ने सुन्दैछु म झन्झसँग भएँ के अरे को हो म के थाहा पाउनु ऊ शान्ति दिदीको जनै गरेर यहाँ हेर्न आउनुभएको अरे दिदी को कहाँबाट के छ अरे अरे खै त्यो सबै त मलाई राम्ररी थाहा छैन शान्ति दिदीकोमा आएर जनै सुपारी गरेर यहाँ आउने अरे अधिकारी अरे वहा आउने यहाँ आउने चाहिँ भट्टराई अरे शनिश्चर्य घर अरे भरे आउने भन्ने सुनेको थिएँ राम्री भएर बस्नु होसियार हुनु दिदिले त कति सजिलै हाँसेर मलाई भन्नुभयो तर मलाई पढेको चोट कसलाई थाहा थियो र म देखाउन पनि त कसला सक्थेँ र मेरो पढ्ने इच्छा पुऱ्याइदिएको भए मलाई आत्मनिर्भर हुने गरी पढाइदिएको भए म कति खुसी हुन्थ्यो होला कति सजिलै भन्न सकेका होलान् अब छोरीलाई यहाँ राख्नु हुँदैन बिहे गरेर अर्काको घरमा पठाइदिइहाल्नुपर्छ कसरी चटक्कै बिर्सिन्छन् कुनै पुरुषसित जीवन बिताउनु पर्ने त छोरीले कि त्यसमा छोरीको इच्छाको मूल्य हुँदैन अचम्म लागेको थियो मलाई केटा हेर्न आउने कुरा मैले अर्काको मुखबाट सुन्दैछु घरका मान्छेले कुनै कुरा सुनाएकै छैनन् यहाँ सबै नै लुकी जस्तै भएको रहेछ मलाई हेर्न आउने केटाको बारेमा मलाई नै थाहा छैन साँच्चै बेलुका साँझमा चार पाँचजना मानिसहरू आए हामी सबै अगेना अँगेनाको वरिपरि आगो तापेर बसिरहेका थियौँ माघ समय थियो जाडोले निकै नै कमाएको थियो बेलुकाको कामधन्दा सकेर एक आधा घन्टा आगो ताप्ने हाम्रो बानी नै भइसकेको थियो काम गर्दा गर्दै का बत्ती निभ्यो म बत्ती सल्काउन गएँ अँगेरामा बत्ती सल्काउन जाँदा देखेँ सबै चिने जानेका दाइका साथीहरू थिए एकजना नचिनेका अपरिचित रहेछन् मन झन् झस्कियो पक्कै त्यो अपरिचित व्यक्ति नै हुनुपर्छ दिउँसो भनेको केटो म बत्ती लिएर माथि गएँ भाउजू भाइ सुताएर म भएको ठाउँमा आउनुभयो मन बहकाउन किताब झिकेँ पढ्न खोज्छु पढ्नै मन लागेन होमवर्क थियो त्यो पनि गर्न मन छैन मिनिङ रट्नु पनि थियो केही गर्नै मन छैन त्यतिकै किताब पल्टाएर बसिरहेँ अघिदेखि भाउजू आएर बसिरहनु भएको थियो थाम्न सकिनँ सोध्न मन लाग्यो भाउजू ती मान्छे किन आएका तिनै हुन् दिउँसो कुरा गरेको मान्छे ती तपाईँलाई हेर्न आएका ती साना केटा थिए नि हो तिनै हरे जिउमा सर र किरा कुदे जस्तो लाग्यो डर रिस सबै एकैचोटि भेला भयो मनभरि वाक्क भएँ झनै केही गर मन नलाग्ने भयो हेरिरहेँ किताबका पानाहरू भाउजू उठेर जानुभयो जिउमा गाडिको काँडा झिकेर फ्याँके जस्तै हल्का भयो मन थाम्न सकिन उठेर तल झरे के के भन्दा रहेछन् भन्दै भान्सा घरको भित्तामा लागेर निकै बेर सुने खै केही कुरै भयो जस्तो लागेन अरू नै के के हो कुरा भइराखेको थियो त्यो नचिनेको मान्छेको निकै तिखो स्वर आइराखेको सुनिन्थ्यो निकै बेरसम्म भित्तामा आड लागेर कुरा सुनेर गएँ त्यहाँ त त्यति बेला केही कुरा सुनेन कति बेला भयो कि भएन थाहै पाएन फेरि माथि चढेर यसो नेपाली किताबको कविता पढ्न थालेँ मन बहलाउँछ कि भन्दै ठुलो ठुलो स्वरमा दुई चार कविता पढेपछि मात्र सबैजना तलबाट माथि आइसक्नु भयो त्यसपछि पनि म बत्ती निभाएर सुतेँ मनमा धेरै कुराहरू खेल्न थालेँ अस्ति त गरिदिने कुरै मात्र भएको थियो तर अब त केटी नै घरमा आउन थालेँ अब पक्कै नै बिए गरिदिने रहेछन् यत्रो पैसा हालेर आफ्नै किताब किनेर ल्याएको थिएँ कति रहर थियो मलाई किताब पढ्न यो स्कुलबाट हाई स्कुल जान हाई स्कुलको विद्यार्थी हुन केही गर्दा पनि नहुने भयो अरूको गल्तीको सजाय मैले भोग्नु परेको थियो होइन भन्न सकिने थिएन सबैको गल्ती आफ्नै आफ्नै थिएँ त्यसमा मेरो केही भन्नु थिएन म विवश थिएँ चुपचाप बस्नु बाहेक मेरो के उपाय थिएन निकै रातिसम्म निद्रा परेन आँखाबाट आँसु बगिनै रहे धेरै बेरसम्म धेरै कुराहरू आँखा अगाडि नाच्न थाले रातभरि बिहान उठ्दा टाउको भारी चाहिँ भएछ राति धेरै बेरसम्म ननिदेखाए नदि ननिदाएकोले होला स्कुलको होमवर्क र पढ्नु धेरै नै थियो बिहानभरि लगाएर हतारमा होमवर्क गरेँ तर मन ठेगानमा छैन मलाई किन हो एकान्त मन पर्न थालेको थियो केही दिन कुराहरू आयो मेरो मन पनि शान्त भयो फेरि केही दिनपछि थाहा भयो दुई चारजना भएर आउँदैछन्थे स्कुलका सरहरू पनि आउने अहिले कुरो मिल्यो भने जने सुपारी नै गरेर जाने भन्ने थाहा पाएँ मलाई केही कुरा पनि थाहा भए दिएको हुँदैन थियो जीवन मैले बिताउनु पर्ने निर्णय अरुको थियो के यस्तो हुनु उचित थियो त घरमा सबैजना खुसी देखिन्थे आमा दाजु सबै नै खुसी भएका थिए केटापट्टिका मान्छे घरमा केटी हेर्न आउँदैछन् भनेको सुन्दा घरमा दाजु र आमा भने जस्तो केटो आए बिहे गर्ने मनस्थितिमा हुनुहुन्थ्यो त्यसमा पनि केटो दोहोऱ्याइ दोहोऱ्या आइरहेको शुक्रबारको दिन थियो भर्खरै मात्र स्कुलबाट खाजा खाएर आएर खाजा खाकी थिएँ केटाहरू आउँदैछन् अरे भनेको सुने सरहरू पनि आउने अरे साइकलमा चारजना आउँदैछन् अरे भन्ने पनि थाहा पाइयो शनिसरी हाई स्कुलका हेड सर मोहन जोशी शेखर सर वासुदेव सर र कृष्ण सर के त्यो साथ मलाई के गरौँ कसो गरौँ भयो रुनु कि कराउनु कि चिच्याउनु मुटु नै ढुकढुक भयो कता जानु कता जानु मलाई साथ दिने कोही भएनन् तल नै बसिराखेको थिएँ बाहिर नै पो हेर्दै थिएँ कताबाट एकैचोटि सेतो सर्ट र कालो प्यान्ट लगाएको सानो मान्छे साइकलमा आयो त्यसपछि अर्को अर्को गर्दै चारैजना साइकलमा आइपुग्दा मेरो त मुटु नै फुट्ला जस्तो भयो के गर्नु कसो गर्नु अब कता जानु म त आत्तीय छु घरका परिवार त उनीहरू आए भन्दै खुसी भएका थिए दाजु आमा गफ गर्न थाल्नु भयो बुबा पनि बजारबाट आउनुभएछ भाउजू चिया खाजाको मेलो गर्नु लाग्नु भएछ हेड केटी चाहिँ पहिले हेरौँ भनेको सुने अब नहेरी नजाने भन्छन् कसरी जाने उनीहरूको अगाडि मै हुँ केटी भन्दै किन हो कुनै डर असाध्यै लाग्यो मुटुको ढुकढुकी बढेर आयो डर लुकाउने ठाउने नै भएन कहाँ लुकौँ कहाँ भयो यसो हेरेँ सबैभन्दा अँधारो ठाउँ चाहियो एक मनले सोचेँ गाउँतिर पो भगौँ कि फेरि किन भागे कि भन्दा के भन्नु गाउँमा फेरि हल्ला हुन्छ भन्ने डर भयो त्यसरी मलाई अँधारो ठाउँ चाहिएको थियो सबैतिर हेरेँ एउटा ठाउँ यस्तो भेटेँ कि दिउँसै बत्ती बाल्नु जस्तो ठाउँ खाटदेखि बित्तामा आल्ना आल्नामा पसेपछि त सानो मान्छे देख्दै नदेखि म ढुक्कले बसेको थिएँ अब मलाई केही गरे देख्ने छैनन् मलाई देखेनन् भने उनीहरू फर्केर जान्छन् भन्ने थियो आज घरभरि कान्छी कान्छी भन्दै खोज्नु थाल्नुभयो सबै नै सुनिरहेको छु सिलिङतिर पनि खोज्नु भयो भेट्नु भएन नभेटेपछि पछाडिबाटै ओर्लेर गाउँमा जानुभएछ गाउँकाले उल्टै गाली गरेछन् बेला हुनु ओर्नु परेन बिहे गर्न त्यति सानैमा बिहे गर्ने हो ठिक्क पऱ्यो हो। भागी होली नि कतै एउटीले काम बिगार चाहिँ अर्किलोले सजाय पाउनु के को बिहे गर्ने बेला भएको छ बिचरा भाउजूले गाली खाएर फर्किनु भएछ फेरि धुमधामसँगले बत्ती बालेरै खोज्नुभयो कान्छी किन लुक्या यता आउनु उनीहरू जान लाग्नुभयो म एउटा कुरा भन्छु तपाईँ उनीहरूको अगाडि जानै पर्दैन म जे जे भन्छु त्यही गर्नु र म कहाँ पुगेर आएँ तपाईँलाई खोज्दै सबै मगरनीहरूले गाली पनि गरे भाजू गाँव में भी था भो असरी लुक्न पर्च लठी भाई भाजू ने समझान है म भने आत्तिरहेकी छु डरले के के नै होला जस्तो गरेर कामिरहेको छु यसरी डराउनु पर्दैन उनीहरू पनि मान्छे नै हुन् के गर्छन् र भन्दै भाउजूले सम्झाउनु भयो जस्तो भाउजूले भन्नुभयो त्यसै त्यसै गर्दै भाउजू अघिअघि म पछि पछि भएर गएँ यसो हेरेँ उनीहरूलाई सजिलो होस् भनेर जसरी पनि हेरेरै छाड्ने भए किन त नहेर्नु धेरै मान्छे देखेँ अघि देखेका मान्छे पनि र घर गाउँका पनि धेरै नै बेला भएका रहेछन् केटाको अनुहार त मैले हेरेकै होइन मात्र मैले उनीहरूलाई सजिलो होस् भनेको हामी नन्द भाउजू हिँड्दै भान्सा घरभित्र पस्यौँ ढुकढुक भएको मुटु भान्सा घरभित्र पछि पछि केही घटे जस्तो भयो चिया पाक्दै रहेछ फेरि जिस्कन्दै भन्नुभयो अब चिया लिएर जाने त्यो काम बाँकी अरू म चिया हालिहाल्छु आफै लिएर जानु ग्लास मिलाएर चिया राखिदिएँ चिया खाइसकेपछि हेडसा र वासुदेव सर चाहिँ घर जाने हुनुभएछ बाँकी अरू दुईजना बस्ने कुरो भएछ कुरो सकेरै जाने भन्दै कार्यक्रम श्रुति सम्भेगमा अहिले सुनेको वाचन सीता देवी सीताजीको उपन्यास महिडेको बाटोको हो यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्भबाट लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाण्डु यदि तपाईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति एट हवस्त अर्को मंगलबार म हिँडेको बाटोको चौथो श्रृंखला वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको जीवन काँडा कि फूलको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालदी पालिखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री